नमस्ते साथीहरू रेडियो सगरमाथा सुनेर बसिरहनुभएका साथै शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोलाई नै कुरेर बसिरहनुभएका सबैजनामा म तपाईँकै साथी अनि सूत्रधार नारायणी खड्काको न्यानो स्वागत हेर्दा हेर्दै चौबाटोको आज पन्ध्रौँ भाग भइसकेछ समय कति छिटो बित्दो रहेछ है जे होस् आज म नयाँ भाग लिएर आइसकेकी छु पन्ध्रौँ भाग सुरु गर्नु अघि गएको भागमा के भएको भाग थियो भन्ने कुरा सुनौँ चौधौँ भागमा वर्षाको कलेजको साथी जिनाले वर्षालाई वाद प्रतियोगितामा भाग लिने सुझाव दिन्छे इन्डियामा मिलनको साथी अमनलाई खाना नमिलेर पखाला लागेपछि साथीहरूले उसको मजाक उडाउँछन् त्यसै गरी जिनाको सुझाव अनुसार वाद विवाद प्रतियोगितामा भाग लिन ना आफ्नो नाम दिएकी वर्षाको मोबाइलमा आएको फोन साराले उठाउँछ वर्षाको साटो झुक्किएर पाएको नमस्तेले दङ्ग परेकी सारा र वर्षाको नमस्ते बिचमा नमस्तेको बारेमा भएको छलफल पनि हामीले सुन्यौँ अब के हुन्छ जान्नको लागि सुनौँ चौबाटोको पन्ध्रौँ अङ्क फाइल अनुपा, प्र्याक्टिकल फाइल त होइन त यो ए ब्यागमा राख्छु भनेको बिर्सेछु झन्डैले रिजल्ट हो क्या अस्तिको ल तिमीले भर्खर मात्र लिएको हो रिजल्ट अनि पाइस्यो भने आरिसिन्छ आज कसरी लियो त हामीलाई दिन्न होइन रिजल्टोरा लिँदैन लगाएको मैले दादा भनेर रा। राम्रो भएको एक्जाम अनि पास भएको छ र तिमी त त्यही भएर त प्रब्लम भयो नि त्यस्तो गर्नुहुन्छ र ड्याडीले अँ तिमीले देख्न पाए दङ्गै पर्थ्यो खै हेरौँ तिजल्ट पर्दैन नै कस्तो खत्तम गरेको छु मैले इक्जाम तिमीलाई के थाहा मेरो पनि त बिग्रेको थियो नि मैले त देखाएँ तिमीले बिग्रेको र मेरो राम्रो भएको अङ्कल लौ सुन्दै सुन्नु भएन हेर न गार्ड अङ्कलले अङ्कललाई जुङ्गा बटार्दैमा फुर्स त छैन तिम्रो भाइ कहाँ सुन्नुहुन्छ होला कस्तो राम्रो छ है अङ्कलको जुङ्गा जङ्गलबहादुरको जस्तै <laughs> तिमीलाई मनपर्छ त्यस्तो जुङ्गा कस्तो युनिक देख्छ त तिमीलाई मनपर्दैन <laughs> जुङ्गा त मर्को निशानी हो नि जुङ्गा नभएका चाहिँ मर्दैन होइन कस्तो होइन कि त्यस्तो हिँड्दै जाने हो आज मलाई घर अलिक छिटो जानु थियो तर किन सिरियल हेर्ने हो फेरि होइन आज त अङ्कल आइसिने कुरा थियो कति भइसक्यो पाँच त्यही क्यानाडावाला अङ्कल अँ आइसक्छ होला अहिलेसम्म त गिफ्ट हेर्न हतार भइसक्यो क्या मलाई बसमै जाऊ न त सगलाई लिएर आउन नबिर्स नि भोलि होइन चुकसम्म हिँड्दैछ म नि गाडीमा जान्छु नि ल त्यसो भए म तिमीलाई जुङ्गाको कथा भन्छ है त भन न भन तिम्रो कथा त मेरो फेभरेट हो नि म त मक्कै कस्तो जुङ्गा नि यो अङ्कलको जुङ्गा देखेर मलाई याद आयो के हाम्रो स्कुलको एकजना गाडो अङ्कलको पनि यस्तै जुङ्गा थियो उहाँ त झन् धेरै बटार्नुहुन्थ्यो यस्तरी नाकमुनिबाट आएर ट्याक्क घुम्रेको थियो अनि खुकुरी कम्मरमा भिडेर तनक्क तन्केर बस्थिने स्कुल आएको कति बच्चाहरू त गेटबाटै रुँदै फर्केर जान्थे आमाहरूसित ल हो र हो त अनि के भयो थाहा <स्थाँ> छ के भयो बच्चा नै बिरामी त भएनन् नि त्यस्तो <laughs> त होइन तर लास्ट कम्प्लेन आउन थालेपछि प्रिन्सिपल सरले अङ्कललाई दुइटा जोसिदिनु की जुङ्गा काट कि काम छोड़ा भनेर अनि थाह छ ती अङ्कलले के गरेकै यसरी चिनिमेट पुकाले पछि कसरी आइपुगे त त यताबाट अङ्कलले तेरो कलेजको बाटो भएर तँलाई लिएर आइज भनिसकेको नि आइसक्छ अङ्कल कति बेला म लिन गएको थिएँ त अङ्कलहरू ट्याक्सीमा गएछ अनि म तँलाई लिन आएको बस छिटो अहिले ट्राफिकले दियो भने त फसोस् मलाई ए मैले चिनाउनु बिर्सेको सन्तोष ऊ चाहिँ मेरो स्कुलको साथी अनि छिमेकी है भरत है हेलो अनि ऊ चाहिँ मेरो क्लासमेट है सन्तोष मैले भनेको त तँलाई उसले कति राम्रोसँग कथा भन्छ भनेर ए अँ सन्तोष म गएँ पछि सुन्छु ल तिम्रो कथा ओ बाते, बिस्तारै चला है मार्छस् तैले कुन ल हेर मैले भने आइन तिमीले जित्छौ भनेर थ्याङ्कयू तिमीलाई त झन् धेरै थ्याङ्कयू इन्फर्म गरिदिएको वा अँ थ्याङ्कयूले पुग्छ नि खुबै मलाई त खतरा ट्रिट चाहिन्छ भोलि अहिले मम्मी बाहिर कुरा राखिसकेको छ ल गेलो बस्छ ल ल ल तिमीले जे भन्छौ त्यही नदौडी जाऊ भाइ है कङ्ग्राट तपाईँको धेरै राम्रो थियो ए आभासजी कहाँ हुनु तपाईँको कस्तो राम्रो थियो कति राम्रो थियो तपाईँको ओपनिङ र एन्डिङ चाहिँ बोल्ने शैली त मैले ढाँटेको होइन मलाई चाहिँ तपाईँ नै फर्स्ट हुनुहुन्छ जस्तो लागेको थियो भोलिले मात्र कहाँ हुन्छ त तपाईँको आर्गुमेन्ट्सलाई बिट गर्नै सक्दैन थियो त्यहाँ कसैले कस्तो सल्युड थियो तपाईँको मेजर के रे मेरो पोलिटिकल साइन्स तपाईँको त जर्नलिजम है तपाईँ मलाई चिन्नुहुन्थ्यो र अघि पनि नाइ चिनेको त होइन कि अस्ति नै हाम्रो क्लास भर्खरै स्टार्ट हुँदाखेरि पिकनिकको नोटिस भन्न आउनुभएको थियो नि तपाईँ हाम्रो क्लासमा कस्तो मजाले बोल्नु भएको थियो कि त्यतिखेर अनि मलाई याद थियो जे होस् ए त्यो अस्ति नैको कुरा जे होस् रमाइलो भयो अँ रमाइलो भयो है हुन चाहिँ अलिकति एन्डिङ भएन मेरो त्यो टाइमको बेल बजिहाल्यो अनि कस्तो हटबाट आएँ कि म त होइन त्यो त भइहाल्छु नि यस्तैबाट इम्प्रुभ गर्दै लाने त हो अँ नवीन दाइ चिया खाने भन्दै हुनुहुन्थ्यो कति बेर लगाउनु भयो अँ मैले त रजिस्ट्रेसन फी पनि दिएको छैन हिजो भ्याउँदै भ्याएन अनि ए त्यसो भए तपाईँकै होला दाइले तिर्दिनु भएको किन त कन्फर्म मात्रै गराइदिन्छु भन्नुभएको होइन त्यहाँ हिसाब किताब ह्यान्डल गर्ने मान्छेले के चिज गर्यो अनि ए अहिले भेटेर दिइहाल्नु पर्यो भए अब लिनु पर्यो नि दाइले तपाईँले नवीन्दलाई चिन्नुभएकै छैन लेट्स जस्ट चाहिँ इज अ वन्डरफुल ह्युमन बिङ वर्ष कति छिटो सुतेको तिमी कति फोन गरिसके कति धेरै क्वेसन हो कि <laughs> कुन चाहिँ आन्सर दिउँ भन त पहिला ठिक छ नि एउटा आफैले मलाई फोन गर्ने किन चिन्ता चिन्ता के गर्नु तिनवटा पुग्यो अरे भनेर भनेको थिएँ नि त उसलाई तिमीलाई पनि भनिदेऊ भनेर ए त्यहाँबाट त महँगो पर्छ त फोन गर्नु ला कति कुरा गर्नु मन थियो कुरा मैले अनि मैले कुन नम्बरमा फोन गर्नुहोला जिस्केको हो म यताबाट गर्थेँ ब्यालेन्सै छैन <laughs> ना ना के भन्ने दिउँसो फोन गरेर भरे फोन गर भनेको भए पनि त हुन्थ्यो नि त भइगयो त ब्यालेन्स नसकिन् जहिलेसम्म कुरा गर न कहिले आउँछौ तिमी यही हो कति कुरा होइन कहाँबाट सुरु गर्ने नै आएन के पर्सि बेलुका भोलि इन्फर्मल प्रोग्राम अनि क्लोजिङ हुन्छ पर्सि दिउँसो घुमघाम गरेर फर्किन्छौ फो जति भए पनि छैन तिरे गर अरू भन नाको फोन सा सा। ना बच्चा। आउन सारा किसक्यो यहाँ जस्तो आऊ ल जसरी पनि तिलाई म आज एउटा कविता सुनाउँछु छिटो आऊ ल म कुरिरहन्छु है ला काटिहालेँ नि सारा नसुते त हुन्थ्यो जुन लागेका बेला छिपिँदै गरेको रातसँगै चिसो विदेशी सिरेटहरूले हानिरहँदा औँलामा नेपाली चुरोट च्यापेर एउटै च्यादर बाँडीचुँडी ओर्दै तिमीसँग बसेर तारा गन्दैछु प्रिय साथी बेनामै सही हुर्कदो यो आत्मीयताको आडमा त्यति कल्पना गर्ने त छुट्छ नि होइन र कविता पनि लेख्दा रहेछौ तिमी सरथीदेखि कसलाई लेखेको के हो त्यो भुइँमा चुरोट चुरोट पनि खान्छौ तिमी होइन होइन आइमिन मुड चलेको बेला मात्रै हो ममता जजमेन्टल नजाऊ है अब तिमी फेरि गर्दिन जज इट जस्ट द्याट तिमी खान्छौ जस्तो लाग्दैन त्यो देखिने र हुने कुरामा कति फरक हुन्छ थाहा पायो अनि सुत्ने बेला भएन यस्तो चिसोमा अब एकछिनमा सुत्ने तिमी नि फोन खोज्दै आइपुगेको म त तिमीसँग छौ हो तर ब्यालेन्स छैन है इम्पोर्टेन्ट कामै हो र कसै कसैसँग लामै कुरा भयो जस्तो छ नि आज होइन होइन तिमले सोचे जस्तो होइन इस्ताहरू के गर्दैछ नि त म्यासेन्जरमा ख्यालख्यालको मम थाहा छ नि तिमीलाई अँ अघि अमन पनि बोल्दै थियो सुत्यो कि खै अहिले त अनि कविता पनि लेख्दा रहेछौ त अलिअलि कहिलेकाहीँ मात्रै मुट चलेको बेलामा चाहिँ लेख्छु है छुट जस्तै कि सप्लिमेन्ट्री <laughs> त्यस्तै त्यस्तै सुनाउनु मिल्छ अँ भइको प्रिय साथीलाई मात्र जस्तो छ कहाँ हुनु सुन इनकम्प्लिट छ है पुरा गरेपछि सुनाउँछु ल ओके अहिले नै पुरा गर्ने विचार हो अँ त्यस्तै त्यस्तै गुड नाइट गुड नाइट ममता फोन लान्नु त भ्यालेन्स सकिएको फोन के काम राख तिमी नै खोइ त अहिलेसम्म आएन त अनलाइन सारा सुतिसक्यो कि कति छिटो सुत्नु पऱ्यो त्यसलाई चाहिएको बेला त को काममा आउँछ र ए वर्षको म्यासेज आए जस्तो छ के लेखिँदा खोइ हेर न सारा सुतिसकेपछि सुतेपछि मुडो हो त्यो फेरि एउटा यति इत, यति एउटा म्यासेज पठाउन पुग्ने ब्यालेन्स रहेछ आएपछि चिया खाँदै गफ गरौँला तिम्रो अनुहारको रियाक्सन हेर्न मन छिटो आऊ या दाई के गर्दैछस् अनि के खानु लागेको त पिज्जा अनलाइन बस्दै खाँदै होइन म भाई दाई राम भाई पर्सि फर्कसू अ एक्जाम दुई चार दिन में तेल घूमन ही दाई सुन् ना पंद्रह हज़ार जो पठाई दिए यार भोली ना अलग सपिंग करी नापाली ने। पंद्रह हज़ार मेरे एसबीआई को एकाउंट में हाल दें तो हाई अ अचानक मिलनले दाईसित त्यत्रो पैसा किन मागेको होला त्यो पनि घरमा मम्मी ड्याडीलाई समेत लुकाएर ओहो म त सोच्न पो लागेछु अँ यो कुरा त अर्को हप्ता थाहा पाउने नै छौँ तपाईँलाई आजको अङ्क कस्तो लाग्यो मलाई लेखी पठाउनु होला प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा फेसबुक डट कम सिएचएयुबीएटिओ चौबाटो ट्विटरमा ड्रामा चौबाटो र एसएचएआइएलई शैली डट टिएचईएटिआरई थिएटर वान एट जिमेल डट कममा लेखी पठाउनुहोस् आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू सीमान्त पुरा सैनी मनिषा देवकोटा सौरभ ढकाल बुनु घिमिरे दुर्गा कार्की दीक्षा आचार्य अभय आरदेवकोटा आर्य नेउपानेलाई धन्यवाद त्यसै गरी नाटक लेखिका दुर्गा कार्की र नाटकका निर्देशक नवराज बुढाथोकीलाई पनि धन्यवाद आजको पन्ध्र मिनटको समय सकिसकेकोले म बिदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सभा बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाट सुन्दै गर्नुहोला बाई